नमस्कार दर्शक तथा श्रोतावृन्दहरू स्वागत छ तपाईलाई नेपाली कथाको 625 सय पच्चिसौं भिडियोमा यो भिडियोमा पनि साहित्यकार रीता ठकुरीज्यूद्वारा लेखिएको उपन्यास काकाकुलको तिर्खाको भाग बाह्र लिएर आएको छु आशा छ तपाईंलाई आजको भाग पनि मनपर्नेछ पश्चताप प्रवेशले घर छोडेको पनि पूरा पन्द जति भइसक्यो एक दुई दिन अलिक चेतावनु पर्यो भनेर कल्पनाले गाली गरेकी थिए तर प्रवेश सीरियली लिं भाक रिस को झोंक मेंसोने भरा को शुद्ध छपना कल्पना कल चेतावनी स्वरूप गाली ले प्रवेश कति आघात पुराक भन्ने क्रा प्रवेश प्रवेश आज आई पो आईप्रग् किोल पो आईप्रग् किले प्रवेश बाटो हे पन्द्रह दिन भोका में कसई कल बेल थीच्द्द्द्द्दाप्र प्रवेश आईप्रेक हो भन्ने ठानेर आशालू नजर ले ढोका खोल्नु पुग्छ कल्पना तर प्रवेशको साटो त्यहाँ अरूलाई देख्दा निराशा हुन्छ कल्पना यो आशा र निराशको पेण्डुलम पनि घडीको जस्तै यता र उता हल्ली रहन्छ कल्पनाको जिन्दगीमा रिसको झोकमा बेर्थे मैले के के भनी पठाएँ भन्ने पश्चाताप पनि छ कल्पनालाई पश्चातापको तातोले फुलिरहन्छ कल्पनालाई बेसरी बेसरी प्रवेश आफ्नो घर नै गयो होला बस्तीको ठाउँमा ल्याण्डलाइन फोन पनि छैन अरू कसैको पनि मोबाइल नम्बर आफूसित छैन कसरी सम्पर्क गर्ने मैले प्रवेशको मोबाइल चाहिँ नपठाइदिनु पर्ने थियो आवेशमा आएर मैले ठूलो गल्ती गरेँ किन मलाई आजकल यसरी रिस उठ्न थालेको म यसरी रिसाइहाल्ने मान्छे पनि होइन विवाह भएको यतिका वर्षसम्म हामी बीच कहिले भनाभैरी भएन कहिले ठस्का भएन घरबाट निस्केर जा गई हाल भनेर मैले रिसको झोकमा भनिहाले मोबाइल पनि फुटाइदिए त्यसैले प्रवेशलाई असह्य भएछ मेरो ठूलो गल्ती भयो म पनि रिसा हुँदै गएकी रहेछु कुनै कुरा पनि सहन गर्न नसक्ने कमजोरीहरू म भित्र स्थापित हुन थालेछन् मैले मेरो रिसमाथि नियन्त्रण गर्नै पर्छ विचारा प्रवेश बिरामी मान्छे भाक्यले नयाँ जीवन पाएको छ मैले प्रवेशलाई धेरै माया गरे अनि गरि नै रहन्छु तर झगडा भएको दिनमा मैले प्रवेशसित जस्तो व्यवहार देखाएँ त्यो व्यवहारले मेरा सारा गुणहरूलाई माटैमा मिलाइदियो मैले प्रवेशलाई बोकी बोकी सगरमाथाको चुचुरमा पुर्याएर त्यहाँबाट लडाइदिए जस्तो भयो अस्तिको मेरो व्यवहारबाट प्रवेशले आफूलाई धेरै अपमानित र अवहेलित भएको अनुभव गर्यो होला वास्तवमा एउटा पतिले आफ्नै पत्नीबाट यस्तो व्यवहारको अपेक्षा गरेको हुँदैन अनपेक्षित मेरो व्यवहारले प्रवेशलाई ठूलो आघात पुर्याएको छ मेरो यो गल्तीका निम्ति मैले प्रवेशको खुट्टा ढोगेर क्षमा माग्नुपर्छ यति गर्दा पनि प्रवेशले मलाई क्षमा दिन्छ कि दिँदैन थाहा छैन मैले प्रवेशको मन साँच्चै भाँचिदिएकी छु कल्पना अहिले आफ्नो पक्ष र विपक्षका कुराहरू सोच्दैछ सत्यको अवेषण गर्दैछे होइन मैले स्मृतिसित धेरै सम्पर्क नबढ़ाउ सम्पर्क बढ़दै गयो भने आसक्ति बढ़छ यो आसक्तिले गर्दा हाम्रो सम्बन्ध पनि बिग्रन्छ अनि इज्जतमा पनि दाग लाग्न सक्छ मात्रै भनेकी हो स्मृति र प्रवेशको वास्तविक सम्बन्ध उजागर हुँदा प्रवेशलाई समाजले राम्रो त भन्दैन नै बिर्सिसकिएका कुराहरू दोहोरिँदा प्रवेशको चरित्रमा दाग लाग्नेछ बस मेरो डर भनेको यति मात्रै त हो प्रवेशलाई मैले रातदिन स्मृतिको सम्झना गरेर नबस भनेको मात्रै हो मैले बाबु छोरीलाई भेटाउने प्रबन्ध पनि मिलाउँदै थिएँ स्मृति प्रवेशको छोरी हो भनेर मैले स्वीकारेकै थिए मैले प्रवेशलाई नराम्रो गरेको चाहिँ हुँदै होइन हुन सक्छ प्रवेशले गलत बुझ्यो होला तर जे होस् म चाहिँ कहिले पनि झुक्दिन प्रवेश आफै आयो भने ठिकै छ आएन भने पनि ठिकै आखिरी मेरो प्रकल्प सधैँ छ मैले प्रवेशका निम्ति धेरै गरेको हो अब उसले मेरो सारा गुणहरूलाई बिर्सिएर सानो झगडाको कुरा लिएर सम्बन्धै विच्छेद गर्छ भने पनि गरौस. मलाई केही भन्नु छैन त्यही प्रभाव र स्मृतिलाई अँगालेर जीवन बिताउँछ भने पनि बितावोस् अब मैले के गर्नु र भीरमा जाने गुरूका निम्ति आँखाचिम्म गरेर प्रार्थना गर्न सकिन्छ तर कहाँ थाल्न सकिन्न एकपल्ट धेरै पग्ले जस्तो गरेपछि कल्पनाले फेरि आफैले कठोर बनाउँछ छेनमा माछा पलमा तोला मान्छेको मन बगिरहने खोला लोक्ने श्वासनी बीच सानातिनो कुराहरूमा ठाकठुक त रहन्छ तर यस्तै ठाकठुकलाई नै न्हु बनाएर दुवै पक्षले आगोमा घिउ थप्न चाहिँ भएन उठ्नेले झुकी झुक्नेले उठी परस्पर मोही पर साट्नै पर्छ भने जस्तो प्रवेश र कल्पनाले पनि अब बुझिदेलान् यता प्रवेशको रिस पनि केही ठण्डा हुँदैछ कल्पनादेखि टाढिएर यसरी अलग्गै भस्नुपर्दा प्रवेशलाई पनि खुसी त कहाँ लागेको छ र तर एकपल्ट चाहिँ कल्पनालाई झुकाउँछु नै भन्ने डिपीमा प्रवेश हडिएको छ कल्पनालाई बिर्सन रात बारी खेतीको काममा व्यस्त रहे तापनि कल्पनाको सम्झनाले आजभन्दा भोलि सताइरहेछ कल्पनाले मलाई माया नगर्ने त होइन मेरा निम्ति उसले समयमा आफैलाई बिर्सिएर पनि मलाई नयाँ जीवनदान दिएकै हो विवाहपूर्व पनि बिना कुनै स्वार्थमा प्रभावलाई लिएर आउनका निम्ति कल्पनाले मलाई दिलो ज्यानले सहायता गरेकी थिए मलाई मन पराएर उसको बनाउनका निम्ति कल्पनाले यसो गरेकी होइन पछि मैले नै उसलाई रोजे अनि विवाह गरे मेरो खुसीका निम्ति कल्पनाले खाटाको सौदामा पनि कहिले नाइ गरेन ना। आखिरी कल्पनालाई विवाह गर्दा त म के थिएँ र हड्डीहरू पनि चकनाचुर भइसकेको एक घायल बिरामी मान्छे कल्पना नै मेरो वैशाखी र गन्तव्य पनि थिए मेरो शारीरिक दयनीय अवस्था र प्रभावसँग बिसुडिन परेको चोट सेवा मसँग के नै पो थिए र तर आज म जे छु अनि जहाँ छु त्यसको पछि कल्पनाकै निस्वार्थ प्रेम र सहयोग छ यदि कल्पनाको मसित विवाह हुनु अघि उसको पहिलो लोक कुनै सन्तान भएको भए मैले सहर स्वीकार सा गर्ने थिएँ होला र मैले अवश्य पनि स्वीकार गर्ने थिएन त्यति बेला कल्पनाप्रति मेरो मनमा घृणा उत्पन्न हुनेथ्यो कल्पनाको नानीलाई म कहिले पनि छोरा अथवा छोरीको रूपमा स्वीकार गर्ने थिएन तर कल्पनाले मेरो छोरी स्मृतिसित त्यसो गरिन उसले मलाई मेरो छोरीसित भेटाई पनि दिन्छु भनेको थिए आखि एउटी स्त्रीले कतिसम्म सृदयता दे देखाउन सक्छ र मैले नै कल्पना र मेरो सम्बन्धलाई यथावत बनाइराख्नुपर्नेछ कल्पनाका गुणहरूको तुलनामा उसका दुर्गुणहरू नगन्ने छन् म दुर्घटना परेको अवस्थामा कल्पना बाहेक यदि प्रभा नै भएकी भए पनि प्रभाले के गर्न सक्थे हो केवल ऋण सिवाय मेरो खर्चालु उपचार गराउने उसको सामर्थ्य नै थिएन म यति बेलासम्म त मरेर पनि भूतको रूपमा तर्साउन थालिसकेको हुन्थ्यो होला मलाई पनि अलिक दिन बाँच्नु भनेर लेखिदिएको रहेछ भावीले त्यसैले कल्पना जस्ती दयालु र सक्षम केटीसित मेरो भेट हुन गयो मेरा चोइटिएका हड्डीहरूलाई पुनः जोडिदिनुमा अनि प्रभातिर फर्किएको मेरो जीवनलाई मोडिदिनुमा दि कल्पनाकै साथ र हात छ कल्पना मेरो वैशाखी हो पथ प्रदर्शक अनि गन्तव्य पनि कल्पना मेरो सफथोक कल्पना बिना मेरो जीवन एक पाइला अघि बढ्न सक्दैन प्रवेशले जति जति कल्पनाका गुणहरू सम्झिँदै जान्छ उति उति प्रवेशको रिसले किनारा रोज्दै जान्छ धेरै दिन भयो म कल्पनालाई छोडेर हिँडेको आफ्नै स्वास्नीले रिसको झोकमा गरेको दुर्व्यवहारलाई मैले हृदयबाटै क्षमा दिन सक्नुपर्छ कल्पनाको अवगुणहरूको तुलनामा उसको गुणहरूको पल्ला भारी छ मैले कल्पनालाई न्याय दिन सक्नुपर्छ प्रभाव र स्मृतिलाई मैले न्याय दिन नसके तापनि कल्पना पनि मेरो अन्यायको जाँतोमा पेसिनु हुँदैन मैले एक साधारण मान्छे भन्दा अलिक अलगिएर हेर्नुपर्छ म एक साहित्यकार संगीतकार गायक भएको नाताले साथै नारी शोषण र उन्मुक्तिको आवाज बुलन्द गर्ने एक नारीवादी चिन्तक हुनुको नाताले मैले अलिकता छुकिदिने कष्ट त उठाउनै पर्छ बेलुकी खाना खानालाई सबै भान्सा बसेको बेला प्रवेशले भन्यो भोलि त म पनि गान्तोक फर्किन्छु यहाँ बसेको पनि निकै दिन भयो मोबाइल पनि हराएकोले कल्पनासित फोनमा पनि बात हुन सकेको छैन कल्पना पनि आती सकियो होली हो नि प्रवेश बिचरी कल्पना बुहारी त असाध्यै नै राम्रो मान्छे पो त हो बुबाले शिरको टोपी छिकेर केस कनाउँदै भन्नुभयो प्रवेश अब त भोलि जान्छस् नै भने घरको खारेको घिउ लिएर जाई है कल्पना बुहारीले घरमा बनाएको घिउ असाध्यै मन पराउँछ दुधको छेना पनि पठाइदिउला अनि अलिकति गुन्द्रुक र पनि लिएर जा घरमा बनाएको जस्तो सफा र मिठो त कहाँ पाइन्छ कल्पना बुहारी पनि गुन्द्रुक र भनेपछि हुरुक्कै हुन्छे भन्दै आमा बोलिन हुन्छ आमा भोलि दिनुहोस् न ल प्रवेश खुशी हुँदै बोल्यो शहरमा जस्तै रातको नौ दश बजे कुकुरको सिटी बस्दै गरेको यहाँ सुन्न पाइँदैन शहरका मानिसहरू रातमा ढिलो सुतेर रा, बिहान अवेर उठ्छन् भने बस्तीहरूका रातमा छिट्टै सुतेर रा, बिहान चाँडै उठ्छन् बस्तीमा अवेरसम्म सुत्यो भने काम तमाम हुन्छ प्रवेशले टिभीमा एकछिन न्युज हेर्यो अनि ओछ्यान पस्यो तर निन्द्रा लागेन भोलि मैले कल्पनासित कसरी अनुहार देखाउने के के भन्छे होली कल्पनाले तर जेसुकै भने पनि चुपचाप सहेरै बस्नु पर्यो सहेकै सिद्ध हुन्छ भन्थे बुढाबुढीहरूले म पनि त्यसै गर्छु म पनि निकै ढिट भएर पन्ध्र दिनसम्म त बस्तीमै बसे कल्पनालाई धेरै गलाउनु थियो कल्पना पनि मेरो एपिसोडमा निकै फिटी फिटी होली कतै टिस्टामा गएर आत्महत्या त गरेन भन्ने पनि लाग्यो होला उसलाई कतै अशुभ खबर पो सुन्नुपर्छ कि भन्ने डर पनि भयो होला कतै टिस्टा किनारतिर मेरो लास पो भेटिन्छ कि भनेर मनको डरलाई शान्त गर्न सायद कतिपल्ट गान्तोकदेखि सेवोकसम्म टिस्टा किनारतिर नजर दौड़ाउँदै आफैले गाड़ी पनि हाँकी होली मसित गरेको दुर्व्यवहारले उल्लित पनि भयो होली पश्चाताप पनि भयो होला तर स्त्री जातिले सामान्य स्थितिमा आफ्नो पतिसित आफ्ना कमजोरीहरू ठाकेरै राख्ने गर्छन् मेरो व्यक्तिगत अनुभवले मलाई यस्तो भन्छ आज जेसुकै होस् कल्पना जति नै रिसाए पनि नबोलेर जति नै घुर्की देखाए पनि फकाउनलाई काशपातल जोडिदिएपछि कल्पनाको पनि के लाग्छ र एकै क्षणमा कल्पनालाई रुहाइदिन सक्ने सामर्थ्य पनि छ यो निर्दो प्रवेशको जे भए तापनि भोलि एकपल्ट कल्पनालाई भेट्न म गान्तोक पुग्ने नै भए जे पर्ला त्यही टरला, कल्पनाले अस्तिकै जस्तो व्यवहार देखायो भने मेरो आफ्नै घर जिन्दाबाद म पनि घर नथर्को मान्छे त होइन नि सोच्दा सोच्दै प्रवेश निधा प्रवेश बिहान सात बजी बिउज्यो हातमुख धोएपछि एकछिन घरको मन्दिरमा गएर भगवानको ध्यान गर्यो आजको यात्राको सफलताको निम्ति भगवानसित आशीर्वाद माग्यो आज त गान्तोक जाने होइन कि एक दुई दिन बस्छस् जाने हो भने अब खाना तयार हुन लाग्यो प्रवेश खाएरे जा है मुमाको माया बोल्यो हुन्छ मुमा म खाना खाएर नै निस्किन्छु खाना खाएपछि प्रवेश विधा लिएर बाहिर निस्कियो प्रवेश आउँदै गर है हामी त बुढाबुढी भयौ बुहारी र प्रकल्पलाई पनि आशीर्वाद भनिदिनु है बिचरी असहाय मुमाले यसरी आशीर्वाद पठाइन् पुनर्मिलन प्रवेश दिउँसोको तीन बजेतिर कल्पनाको होटलमा पुग्यो कल्पना होटेलको काउन्टरमै थिए कल्पनाले कल्पना प्रवेशलाई यतिका दिन पश्चात देखेर मनभित्र ढुक्क मानि तर उसले प्रवेशलाई बोलाइन प्रवेशले पनि कल्पनालाई बोलाइरहने झन्झट गरेन प्रवेश सोझे आफ्नो कोठामा पसेर लुगा फेर्न थाल्यो एकछिन कल्पनाले वीरेलाई बोलाएर भने वीरे बला दाजु सरले के खान्छ सोधेर लिनु ल कल्पनाको यतिका दिनहरूसम्मको तर्पण बल्ल शान्त भयो तर बाहिर प्रकट गरिन उसले हुन्छ म बनाइहाल्छु नि बिरेले फुर्ती देखायो प्रवेशले आफ्नो घरबाट पठाइदिएका सामानहरू बिरेलाई दिँदै भन्यो बिरे यो छुर्पी घिउ गुन्द्रुक लगेर राख बिरेले प्रवेशको घरबाट पठाइदिएका सामानहरू कल्पनालाई पनि देखायो कल्पना सामानहरू देखेर खुसी हुँदै भने हाम्रो मुमाले बनाउनु भएको जस्तो गुन्द्रुकको सिन्की चाहिँ मैले कतै पनि खाएकी छैन लगेर राम्ररी राख्नुहोस् है लगेर राम्ररी राख्नुहोस् है दाजु प्रवेशले कल्पनाको हावभावमाथि नजर राखिरहेको थियो अब त कल्पना धेरै मत्थर भएछ प्रवेशले यस्तै बुझ्यो अघिसम्म बिरे सुंपी को कार्यभार में आपू चाशो देखा कल्पना एक सीढी झरीन प्रवेश अल्पना आप हट बात एक सीढ़ी मुनी झर को अन्मव गर्यो प्रवेशले अब स्थिति सामान्य भएर जाने रहेछ घरमा पुनः शान्ति स्थापना हुने रहेछ प्रवेशले समझियो, प्रवेशले खाना खाएपछि आफ्नो कोठामा आएर उछ्यानमा ढल्कियो बुढेसकालमा मुमा बुबालाई यसरी एक्लै छोडेर गान्तक आउनु परेकोले उसलाई एक प्रकारको दुःख पनि लाग्यो तर के गरोस् नहाई पनि नहुने कल्पनाका गुणहरूले प्रवेशलाई फेरि गान्तोकतिर खिचेर ल्यायो कल्पनाको मन दुखाएर मुमाबुबासँग बस्न पनि नमिल्ने मुमाबुबालाई एक्लो बनाएर कल्पनासँगै बसिरहन पनि नमिल्ने दुवै पक्षमा सन्तुलन मिलाउन गाह्रो त्य असन्तुलनमा नै जिन्दगी बित्दो रहेछ सायद यो असन्तुनको नाम नै जिन्दगी हो कि बेलुकी भयो खाना खाएपछि सबै आफ्ना कोठामा सुत्न गए प्रवेशका पाइलाहरूले ऊ जानु भन्दा अघि सुत्ने गरेको कोठा नै रोज्यो छोरी स्मृतिसँग च्याटिङ गर्नु मन लाग्यो तर मोबाइल थिएन उसले खबर कागज पढ्न थाल्यो धेरै बेरसम्म पढिरह्यो अनि निन्द्रा लागेपछि बत्ती निभाएर सुत्यो प्रवेशले एउटा मिठो सपना देख्यो स्मृति प्रवेशलाई भेट्न गान्तोक आएकी रहेछ प्रवेशसित एउटा कुनै रेस्टुरेन्टमा दुवैको भेट हुँदोरहेछ स्मृतिले आफ्नो बुबालाई अति आदरको साथ ढोक प्रवेशले स्मृतिको शिरमा स्नेहको हात राखेर छोरीलाई मुठुभित्री अनि आँगालाई हालेर रुन लाग्यो स्मृति पनि सँगै रुन थालि प्रवेशले भन्यो छोरी म त्यो अभागी बुबा हो जसले तिमीलाई दिलो ज्यानले माया गरे तापनि समयमै मैले तिमीलाई आफ्नो बनाउन सकिन माफ गरिदे छोरी स्मृति पनि रुँदै बुबा मेरो भाग्यमा नै यस्तो लेखिएको थियो होला हजुरलाई म दोष दिन चाहन्न न म मेरी मुमालाई नै दोष दिन चाहन्छु दोष त केवल मेरो भाग्यको मात्रै हो हजुर नरुनु स्मृतिको कुरा सुनेर प्रवेश भावुक हुँदै बोल्छ छोरी त कति बुझकी रहेछस् सोचेको थिएँ तैँले मलाई नाना भाति भनेर मेरो मन मस्तिष्कमा चोट पुऱ्याउनेछस् तर तैले मलाई यति धेरै माया गरेको देख्दा म त छक्कै परे मैले तँलाई गलत सोचेको रहेछु छि हजुरले किन यस्तो सोच्नु भएको पनि म हजुरलाई धेरै माया गर्छु बुबा आई लभ यु प्रवेशले पनि छोरीलाई हृदयको गहिराईबाटै माया गर्दै भन्यो मेरी छोरी मेरी गुडिया म पनि तिमीलाई असाध्यै माया गर्छु नानी तिमी मेरो मुटु हौ एकैछिनमा प्रवेश र स्मृतिले खाना खान लागे यस्तैमा स्मृतिले भने बुबा म आज खरसाङ फर्कनुपर्छ मलाई ढिलो हुन्छ हजुर पनि एकपल्ट खरसाङ आउनुहोस् त बस्ने गरेर हतारमा मैले अरू केही ल्याउन पाइनँ बुबा हजुरलाई भनेर यो एउटा मोबाइल ल्याइदिएकी छु भन्दै स्मृतिले आफ्नो ब्यागबाट आइफोन निकालेर प्रवेशको हातमा थमाइदिए प्रवेशले बडो खुशीको साथ भन्यो छोरी तैँले त बुबालाई साह्रै खाँचो भएको चिज पो ल्याइदिएस् त हो धन्यवाद छोरी भन्दै प्रवेशले स्मितिको निधारमा अति माया गर्दै चुम्बन गर्दोरहेछ प्रवेश सपनामै धेरै खुसी हुँदै थियो यतिकैमा ऊ सपनाबाट बिउज्यो प्रवेशलाई यो सपना नभएर विपना नै हो भन्ने लागेको थियो बिउजिएपछि पनि उसले सिरानीको छेउछाउ हातले छामेर मोबाइल खोज्यो सिरानी पल्टाएर पनि मोबाइल खोज्यो तर पाउन सकेन सपना रहेछ विश्वाद लाग्यो उसलाई प्रवेश गान्तोक आएको पनि दुई दिन भयो तर दुई दिनभित्र न त प्रवेश नै कल्पनासित खुलेर बात गर्न सकेको छ न त कल्पना नै बेलुकीको खाना खाएपछि प्रवेश आफ्नो कोठामा गएर ओछ्यानमा ढल्केर दैनिक अखबार पढ्न थाल्यो समाचार पत्रका सबै पाताहरू पढिसकेपछि ओछ्यानमा ढल्कियो प्रवेश निधाउन सकेको थिएन रातको एघार बजेको थियो गान्तोक शहर अझै निधाइहालेको थिएन यान वाहनहरू दौड़िरहेका थिए मानिसहरू पनि यताउता हिँडिरहेका थिए प्रवेश पनि भर्खर झकाउन लागेको थियो प्रवेशको ढोकाको कलबेल कसैले बजाए प्रवेश उठेर ढोका खोलिदियो कल्पना रहेछ सुतेको छैनौ डिस्टर्ब गरे है भन्दै कोठाभित्र पछि मैले के को डिस्टर्ब रह बसन भनेर प्रवेशले पलङको एक छेउबाट आफ्नो खटाई दियो, कल्पना पनि केही अप्ठ्यारो अनुभव गर्दै छेउमा बसेर भने प्रवेश अब त रिस मरे होला नि त्यस दिन आवेशमा आएर मैले जे गरेँ त्यसका निम्ति मलाई क्षमा गर मेरो पनि रिस साह्रै कडा छ रिसको झोकमा मैले के के अपशब्द बकेँ बके होइन बके। कल्पना ठिकै छ लोग्न स्वास्थ्यको बीचमा कहिलेकाहीँ त ठाकठुक ठाकठुक पनि हुनै पर्यो नि साह्रै मिलेर बसेको पनि राम्रो हुँदैन रे भन्छन् यही न्यू पारेर मैले पनि मुमा बुवालाई भेट्ने मौका पाए उनीहरू पनि मलाई देखेर खुशी भए सबै ठिकै रहेछन् सुख दुःखका बातचितहरू भयो गाउँलेहरूसित पनि भेटघाट भयो सबैले तिमीलाई सोध्दै थिए कतिले बुहारी किन नआएकी भनेर भन्दै थिए मैले होटल छ अर्काको घरमा छोड्न पनि नमिल्ने त्यसैले आउन पनि पाइन भनिदिए ए ठिकै गरे प्रवेश कुरा मिलाउन त तिमीलाई कसले भेट्ने कल्पना खुसी हुँदै भने गाउँमा सबैको ल्याण्डलाइन फोनहरू पनि कामै नलाग्ने आफ्नो मोबाइल फोन भने यतै बिर्सिएर गएछु तिमीलाई फोन पनि गर्न सकिन रिसाएन होला नि कल्पना प्रवेशले भन्यो प्रवेशको कुराले कल्पनालाई लज्जित बनाए कल्पनाले प्रवेशलाई एउटा दामी मोबाइल फोन दिँदै भने प्रवेश त्यही भएर त मैले तिमीलाई यो आई फोन ल्याइदिएकी छु यो पहिले को तिम्रो मोबाइल भन्दा पनि धेरै दामी छ धन्यवाद कल्पना भन्दै प्रवेशले नयाँ र दामी मोबाइल थाप्यो कल्पना यो नयाँ र दामी मोबाइल पनि फुटि त हाल्दैन होला नि प्रवेशको कुरा सुनेर दुवै एक अङ्कमाल गरेर मरिमरी हाँसे आखिरी लोक्न स्वास्नी नै ठहरिए लोक्ने स्वास्नीको झगडा परालको आगो एकै क्षण दन्किएपछि छ्याप् अनि केही क्षण पश्चात कल्पनाले प्रवेशलाई भने प्रवेश म तिमीलाई एउटा कुरा भन्छु त्यो कुरा चाहिँ तिमीले स्वीकारर्नुपर्छ है कुरा के भने स्मृति तिम्रो जीवनमा आएदेखि हाम्रो घर संसारमा अशान्ति छाइरहेछ तिमी आफै पनि सोच हाम्रो बिहे भएदेखि उसो कुनै दिन हाम्रो झगडा भएको थिएन यतिका वर्षहरू पछि अस्तिको झगडा नै हाम्रो पहिलो झगडा हो अबदेखि फेरि यस विषयमा अबदेखि फेरि यस विषयमा हाम्रो झगडा नहोस् तिमीले नै आफ्नो घर संसारमा कसरी शान्ति राख्नुपर्ने हो विचार गर जीवनमा कसरी सन्तुलन राख्नुपर्ने हो त्यो पनि विचार गर कुनै कुरामा एकहरिदा कस्तो परिणाम हुन्छ त्यो त तिमीले ती अब बुझ्यौ होइन स्मृतिको प्रसंग उठेदेखि तिमी बेग्लै भएका छौ हामी म र प्रकल्प चाहिँ तिम्रो शरीरको ट्युमर भएका छौ हो कि होइन प्रवेश प्रवेशले सवालको जवाफ दिँदै भन्यो कल्पना तिमीलाई त्यस्तो लागेको मात्र हो स्मृतिको प्रसंग शुरू भएपछि म पटक्कै बदलिएको छुइन म प्रकल्प र तिमीलाई पनि त्यतिकै माया गर्छु त्यति हो स्मिति मेरो जीवनमा धेरै ढिलाएर आइपुगे यसैले स्मृतिले मेरो विशेष ध्यान आकर्षित गरेकी छे अहिलेलाई मेरो विशेष ध्यान स्मृतितिर खिचिएको हुनाले तिमी र मैले माया नगरे जस्तो देखिएको मात्र हो यदि तिमीलाई माया नगर्ने भएको भए कि म फर्किएर गान्तोक आउँथे होला र तिमी आफै सोच त कल्पना प्रकल्प पनि मलाई स्मृति जतिकै प्यारो छ त्यो पनि मेरै छोरा त हुने म पहिले जस्तो थिएँ अहिले पनि उस्तै छु तिमीले भूल बुझिदिनु हुँदैन कल्पना कल्पनाले भने होइन प्रवेश स्मृतिसित फोनमा बातचित र च्याटिङ हुन थालेपछि तिमीमा ठूलो परिवर्तन आएको मैले अनुभव गरे माया प्रेम र रगतका साइनोलाई अलग्गै राखेर रा तिमीले एकपल्ट चिसो मगजले सोचे त प्रवेश स्मृतिको प्रकरण शुरू भएदेखि हाम्रो घरमा अशान्ति छाएको छ छा। हाम्रो पारिवारिक सम्बन्धमा चिरा पढ्न थालेको छ तिमी केवल स्मृतिकै निम्ति मात्र बाँच्न थाले जस्तो लागेपछि मैले पनि रिसले केही देख्न सकेन हाम्रो सम्बन्ध माचमा स्मृतिलाई मैले आफ्नो सौताको छोरीको रूपमा देख्न थालेपछि अस्तिको घटना घट्न थाल्यो कल्पनाले फेरि प्रवेशलाई भने प्रवेश मलाई त घरिघरि स्मृतिले तिमीलाई इमोसनल ब्ल्याकमेल गरे जस्तो लाग्छ इतिका वर्षहरू पछि आखिर उसलाई अचानक तिम्रो याद कसरी आयो त्यो भन्दा अघि उसले तिमीलाई किन सम्झिन योभन्दा अगाडि पनि उसले तिमीलाई सम्झनु पर्ने हो मलाई त यसमा पनि षड्यन्त्रको गन्ध पो आउँदैछ प्रवेश अहिले तिम्रो नाम साहित्य संसारमा चलेदेखि हुन सक्छ कसैको आँखा पो जल्यो कि कति मानिसहरू आफ्ना दुःखमा भन्दा अरूको सुखमा दुखी हुने प्रवृत्ति भएका हुन्छन् त्यस्ताहरूलाई अरूको सुखमा जलन हुने गर्छ हामीहरूलाई सुखी देखेर अरू कसैले स्मृतिलाई उचाल्दै छ कि हाम्रो सुख र शान्ति भंग गर्दै हामीलाई छुटाउने दुष्प्रयासमा कसैको षयन्त्रको शिकार हामी कम कम त हामी भइरहेका छैनौं प्रवेश म तिमीलाई अझ एउटा कुरा भन्छु यो पन्द्र दिनभित्रमा तिम्रो छोरी स्मृतिले तिमीलाई एउटै पनि कल गरिन कमसेकम एउटा मेसेज त पठाउन सक्ने थिए तर पठाइन मैले मेरो अर्को मोबाइलमा तिम्रो फोनको सिम हालेको थिए मलाई त तिमी मात्रै स्मृति र तिम्रो सम्बन्धमा सिरियस भए जस्तो लाग्छ प्रवेश हेर मैले तिमीलाई सम्बन्ध नराख भनेको पनि छुइन हो कुनै पनि कुराको एउटा लिमिट हुन्छ बस त्यो कुराको ख्याल राख प्रविशले कल्पनाको धेरै लामो गन्थन र दुखे सुनिरह उसले कल्पनाको तात्पर्य बुझिसकेपछि भन्यो ठिकै छ कल्पना, कल्पना। आजदेखि म स्मृतिसित पहिलेको जस्तो बातचित गर्ने छुइनँ यस विषयमा तिमीले अरू चिन्ता नगर वास्तवमा स्मृतिको कुराले मलाई अति नै संवेदनशील बनाइदियो म भावनामा बगिन थाले यतिका वर्षहरू पछि पनि त्यसले मलाई बेर्सिएकी छैन रहेछ भन्ने कुरा मनमा लाग्यो प्रभाको गर्भबाट जन्मिएकी मेरो एउटै निशानी मेरो आफ्नो सन्तान भनेर म हुरुक्कै भएर मैले तिमीलाई प्रकल्पलाई पनि वास्तै गर्न सकेन खासमा मेरो उद्देश्य तिमी प्रकल्पलाई चोट पुर्याउन थिएन कल्पना परिबन्धनै यस्तो थियो तिमी प्रकल्प मेरो अत्यन्तै नजिक थियो स्मृति मदेखि कोसौ टाँडामा भएकोले गर्दा मैले टाडामा रहेकी साथै कहिले देख्दा पनि नदेखेकी छोरीको माया गरेको मात्र हो कल्पना मेरो नजरमा तिमी सबै एकै हो तर म दार्जीलिङ गएको पन्ध्र दिनको अवधिसम्ममा पनि त्यसले मलाई एउटै मिस कल र मेसेज पठाउने योग्य नसम्झिदिँदा साँच्चै मेरो मन दुख्यो त्यसलाई वास्तवमा मेरो एउटै पनि माया छैन रहेछ प्रवेशले कल्पनालाई मन दुखाउँदै भन्यो प्रवेशले यसरी स्मृतिसित मन दुखाएको देख्दा कल्पनालाई प्रवेशको माया लागेर आयो कल्पनाले प्रवेशलाई माया गर्दै भनी प्रवेश तिमी नछुट्ता औ म तिमीहरू बुबा छोरीलाई अलग गर्न कदापि चाहन्न तर यो समाजमा बसेपछि कति मान्नु पर्ने हुन्छ यो तिमी हामीले कमाएको यत्रो ठूलो इज्जत इमान सोचेर ल्याउँदा पनि डर लाग्छ कहीँ स्मृतिको कारणले सबै स्वाह हुँदैन समाजमा आफूले पाएको यत्रो ठूलो इज्जतको पनि ख्याल गर्नु पर्यो हेर स्मृति तिम्रै छोडी त हो हप्तामा एकपल्ट बुवा छोरी बात गर्दा हुन्न सकभर म तिमीहरू दुवैलाई स्मृति आएको बेलामा भेटाउने पक्षमै छु स्मृतिलाई मैले पनि आफ्नै छोरी सम्झेकी छु त्यसको सानोका कुराहरू सम्झँदा मलाई त्यसको खुबै माया लाग्छ अनि प्रभा प्रभाको पनि मलाई धेरै नै माया लागेर आउँछ मेरो मन रुन्छ यी दुईलाई सम्झेर ल्याउँदा प्रवेश तिम्रो कल्पना त्यति साह्रै निर्दय छैन है स्मृतिको प्रकरणले एकपल्ट प्रवेश र कल्पनाको संसारमा आधीहुरी चलाइदिएर सतासु पारिदिएपछि फेरि सूर्यको किरणहरूले दर्शन दिए फेरि प्रकृति शान्त भयो तर स्मृतिको स्मरण भने प्रवेशको मुटुले भूल्नै सकेन स्मृति प्रवेशको हृदयभरि छाइरहे रगतकै रंग भनेर स्मृतिलाई साइनोको टोक्रीबाट निकालेर पन्साउन नसके तापनि यो स्वार्थे दुनियाँको अघि स्मृतिलाई बिर्सिदिएको अभिनय प्रवेशले गर्नै पर्यो आफू भित्रभित्रै रोएर पनि अरूको खुशीका निम्ति प्रवेशले हाँसिदिए जस्तो गरिदिनै पर्यो सत्यलाई स्वीकार गर्नु मानवता हो तर सत्यलाई स्वीकार गर्न खोज्दा आफ्ना पापहरूलाई पखाल्न खोज्दा पनि यो स्वार्थी संसारले इज्जत र इमानका तगारोहरू तेर्साइदिएर लङ्की थापी बस्दो रहेछ पश्चातापको आँसु बगाउन पनि स्वीकृति नदिने यो स्वार्थी दुनियाँ विचित्रको रहेछ यहाँ चोटमा मानिसहरू रुन पनि पाउँदैनन् आफ्नो पाप पखाल्छ भन्दा मान्छेले पानी छुन पनि पाउँदैनन् बस यो स्वार्थी संसारको बोक्रो इज्जत र इमानका थारहरूमा आफ्ना समयमित पाइलाहरू मात्र अघि बढ़ाउन बाध्य छ प्रवेश यताउति कतै नहेरी मुख कान आखाहरु बन्द गरेर जीवनको निर्देशित गोरेटो मात्र हिँड्न बाध्य छ प्रवेश बस प्रवेशको स्वाधीनता र गणतन्त्रको परिभाषा यस्तै यस्तै नै छ कल्पनाको कठोर निगरानीमा प्रवेशले आफ्नो छोरी स्मृतिसित च्याटिङ गर्ने अनुमति हप्तामा एकैपल्ट पाए तापनि बेलामौकामा प्रवेश र स्मृतिको च्याटिङ भइ नै रहन्छ आज कल्पना सिलगढ़ी गएकी छ पनि मौकाको फाइदा उठाउँदै स्मृतिलाई अनलाइन देखेर लेख्यो नानी कस्तो छौ यतिका दिनसम्म तिम्रोबाट न कुनै सन्देश नै पाए न त तिमीले मिसकल नै गर्यो बुबालाई बिर्सिएको हो कि कस हो जवाफ आयो बुबा तपाईँबाट ग्रीन सिग्नल नपाएर मिसकलसम्म पनि दिन सकेन आन्टी पनि साथमा हुँदा तपाईँलाई अप्ठ्यारो पर्छ भन्ने कुरा मलाई थाहा त्यसैले नपठाएकी हु प्रवेशले लेख्यो ठिकै ले थी। छ नानी राम्रो गरी छौ अहिले तिम्रो आमा र बाबा कहाँ हुनुहुन्छ आमासित तिम्रो बात हुन्छ कि हुँदैन तिम्रो भाइ बहिनीहरू के गर्दैछन् स्मृतिको जवाफ आयो आमाको विवाह धनबहादुर क्षेत्रसित भएको थियो म सानै छँदा गाडी दुर्घटनामा बाबाको देहान्त भयो बाबा, बाबा खसेपछि हामीलाई धेरै दुःख कष्ट लाग्यो, आमाले पनि एकजना क्रिस्चियन मानिससित विवाह गर्नुभयो सायद बाध्यतामा परेर होला पछि त्यो काका पनि खस्नुभयो काकापट्टिको एकजना भाइ र बहिनी छ भाइ अहिले स्टेट ब्याङ्कमा काम गर्दैछ बहिनी दिल्लीमा आमाले पनि खरसाङ हस्पिटलमा थाईको काम पाउनु पाउनुभयो आमा चाहिँ भाइ बस्नु बस्नुहुँदैछ प्रवेशले लेख्यो नानी मलाई प्रभासित भेटेर माफ माग्नु मन छ मैले तिमीहरूलाई पटक्कै धोका दिएको होइन भनेर आफ्नो निर्देशिता साबित गर्नु छ मेरो कुरा सुनेपछि प्रभाले पनि मलाई बुझेर हृदयबाट नै क्षमा दिनेछििन् मलाई प्रभामाथि पूरा विश्वास छ यस विषयमा त के भन्छस् नानी स्मृतिको जवाफ आयो बुबा मेरो आमाले यी पुराना कुराहरूलाई चटक्कै बिर्सिसकेकी हो यी पुराना मुर्दालाई कोट्याएर दुर्गन्ध शिवाय हजुरहरू केही लहरा तान्दा पहरा गर्जिने डर यसैले यस अब कफन ओढाएको नै हुने हुनेछ अहिले आमाको संसार नै बेग्लै छ आमा अहिले एकदमै सुखी अनि खुसी हुनुहुन्छ बुबा स्मृतिको सन्देश पढेर प्रवेश केही गम्भीर भन्यो फेरि प्रवेशले लेख्यो नानी तचाई बाबाआमासँग कति बसिस आमासँग भेटघाट र बातचित हुन्छ कि हुँदैन स्मृतिको जवाफ आयो बुबा म त सानोमा सधैँ टुहरी जस्तो भएर बाँच्नु पर्यो मेरो धनबहादुर बाबा खसेपछि मेरो पनि विजोग भयो सानोमा न मैले आमाको माया पाउन सके न बुबाको सानो छदा छेमाहरूसँग बसेर गाउँकै प्राथमिक पाठशालामा पढे अलिक ठूलो भएपछि बाजे पढ्नेको घरमा बसेर कामधन्दा सघाउँदै स्कूल पढ्नु पर्यो अर्काको घरमा बसेर अर्काको दयामायामा हुर्केर पढे अनि बढे काठमाण्डुको एउटा स्कूलमा टीचर भएर काम गर्दा ज्वाइसँग भेट भएर विवाह पनि भयो यस्तै छ बुबा तपाईँकी अभागी र दुखी छोरीको कथा तपाईँ त ता एउटा लेखक मान्छे मेरै जीवन कहानी लेख्नुहोस् पढ्नेहरू सायद सबै रुनेछन् स्मृतिले जति जति आफ्ना दुःखहरू पखाउँदै जान्छे उसले बताएका कथाहरू चलचित्र भनेर प्रवेशको आँखा अघि प्रदर्शित हुँदैछ स्मृतिले सानामा अवलित भएर बाँच्नु परेका कुराहरू सम्झेर प्रवेशको आँखाभरि हाँसो छछल्कियो स्मृतिले भोग्नु परेको कारक तत्व नै आफूलाई ठहरयो प्रवेशले उसको गल्तीले गर्दा नै स्मृतिले पनि दुःख पाउनु पर्यो प्रभाले पनि धनबहादुरको मृत्युपछि पुनः विहे गर्नुपर्ने स्थिति आइपर प्रवेशले लेख्यो नानी तेरो कुराहरू सुनेर म साह्रै दुखित भए मेरै कारणले गर्दा तैँले सानोमा दुःख पाउनसम्म पाइस सायद तँई त मेरो अनुहार देख्दा पनि रिस उठ्नुपर्ने हो तर तैले मेरो माया लाग्छ भन्छेस केही बुझ्न सक्दैन स्मृतिले देखी बुबा म हजुरलाई कहिले पनि दोष दिन चाहन्न यो समयको दोष हो अनि मेरो भाक्यको हजुरहरू दुवै यो दोषदेखि अचुत हुनुहुन्छ बुबा हजुरले फेसबुकमा हाल्नु भएको हजुरको तस्बिर हेर्दा मेरो आँखाभरि आँसो आउँछ म सबैलाई समान भावले हेर्ने सबैलाई माया र सहयोग गर्ने किसिमको छु यसैले मेरो बुबाको हृदय पनि मेरो जस्तै कोमल र निर्मल हुनुपर्छ मलाई यस्तो लाग्छ प्रवेश लेख्यो ठिकै हो नानी मैले पनि तेरो मुमाको सिउँदो रंगाउने कोसिस गरेकै हो बाइक दुर्घटना नभइदिएको भए आजको तस्विर नै अर्कै थियो, तेरो मुमाको पनि दोष छैन उसले बाध्यतामा परेर थनबहादुरसित बिहे गर्नु पर्यो नानी स्मृतिले लेखी बुबा म सेप्टेम्बरमा दुई महिनाको छुट्टीमा खरसाङ आउँदैछु यदि हजुरलाई कुनै अप्ठ्यारो पर्दैन भने म हजुरलाई भेट्न गान्तोक आउनेछु यदि हजुरलाई अप्ठ्यारो हुन्छ भने हाम्रो भेट नहुँदा पनि म कुनै दुःख गर्ने छुइनँ यो उमेरमा म हजुरलाई टेन्सन दिन चाहन्न मेरो कारणले हजुरको परिवारमा फुट अनि अशान्ति गराउन चाहन्न प्रवेशले लेख्यो भेट्ने स्थान दिनाङ्क र समय पहिले नै फिक्स गर्नु पर्यो नि छोरी स्मृतिले लेखी बुबा मेरो घर खरसाङमा भेट्दा हुँदैन भएन भने खरसाङको कुनै ठाउँमा भेटौ न है प्रवेशले लेख्यो हुन्छ नानी त्यसै गरौ न ल आजलाई यति नै नानी अभागी अनि दुखी भुभाबाट छोरीलाई अटुट माया अनि अशेष आशीर्वाद स्मृति लेखी पठाए हस बुबा आई लभ यु टेक केयर प्रवेशले स्मृति र आफ्नो पनि सबै सन्देशहरू कल्पना आउनुभन्दा अघि नै डिलिट गरिदियो कल्पनाले उसको अनुपस्थितिमा च्याटिङ गरेको चाल पाइ भने फेरि च्याटिङ बन्द हुनेछ कल्पनाको सुझावहरूलाई हृदयबाटै स्वीकार गरे तापनि प्रवेशको मनले स्मृतिलाई सन्देश पठाउन खोजिहाल्छ प्रवेशले आफ्नो मन थाम्नै सकेको छैन कल्पनाको आँखा छल्दै बेला मौकामा प्रवेशले स्मृतिसित च्याटिङ गर्न छोडेको छैन प्रवेशले दुवै पक्षका सन्देशहरू डिलिट गर्ने भएकोले कल्पनाले सन्देश पठन पाएकी छैन भन्ने कुरामा प्रवेश आश्वस्त छ प्रवेशको फेसबुक कल्पनाले नै खोलिदिएकी थिइन् जसको गुप्त पासवर्ड पनि कल्पनालाई थाहा छ प्रवेशले जति नै सन्देशहरू डिलिट गर्दा पनि कल्पनाले आफ्नो मोबाइलबाट प्रवेश र स्मृतिको माझमा भएका कुराहरूको जानकारी प्राप्त गर्छे यी सबै कुराहरू थाहै पाएर पनि कल्पनाले केही भनिहालेकी छैन दैनिक रूपमा बुबा छोरीको माझमा च्याटिङ भइरहेको कुरा कल्पनालाई थाहा भए तापनि घरमा फेरि अशान्ति हुन्छ भनेर कल्पना चुप लागेकी छे च्याटिङ बन्द गरेपछि प्रवेशछ कल्पनाले भने जस्तो बितेका कुराहरूलाई नकुट्याउनु नै बेस तर स्मृति मेरो यो पृथ्वीमा भए कि एउटै सन्तानलाई मैले बितेका कुराहरूसित रिताइदिनु मेरो ठूलो गल्ती हुनेछ स्मृतिलाई नभेटी नदेखि त्यसलाई मैले नअपनाई यदि मैले मर्नु पर्यो भने मेरो आत्माले कहिले पनि शान्ति पाउने छैन एउटा ठूलो धोका नै छातीमा रा राखेर म मर्नुपर्छ भगवानले मलाई आफ्नो पाप पखाल्ने एउटा सुनौलो मौका दिनुभएको छ स्मृतिको हृदयमा बाँस गरिदिएर मलाई खोज्ने हुटुटी लगाइदिनु भएको छ मैले गर्नुपर्ने कामहरू गरिहाल्नुपर्छ म आफ्नो निर्णयमा अडिक हुनुपर्छ प्रवेश फेरि सोच्न थाल्छ कल्पनाले यदि स्मृति र मेरो बीच च्याटिङ भएको कुरा चाल पाइ भने गण्डागोल गर्नेछे आइमाईको शत्रु आखिर आइमाई नै हुँदोरहेछ एउटी स्त्रीको मनले आफ्नो लोक्नेको आफ्नै केन्द्रीय गुरुत्वलाई मात्र स्वीकार आफू बाहेक अन्यलाई आफ्नो लोक्नेको हृदयको केन्द्रमा रहेको उसलाई स्वीकार नहुँदो रहेछ कल्पना आज म लाइब्रेरी जानु पर्यो कतिवटा किताबहरू खोज्नुपर्छ प्रवेशले भन्यो हुन्छ जानु नि कल्पनाले स्वीकृति दिए प्रवेशले लाइब्रेरीमा एक दुई घण्टा बिताएर केही किताबहरू लिएर घर फर्क्यो कल्पना घरमै थिए ए प्रवेश तिमी आइपुग्यो अघि फोन गर्नु भएको थियो मुमा निकै नै बिरामी हुनुहुन्छ अरे मुमाले हामी दुवैलाई बोलाइदिनु भन्नुहुँदै थियो रे त्यही भएर मुबाले फोन गर्नु भएको रहेछ हो कल्पना मुमालाई चाहिँ के भएछ चा। प्रवेशले कल्पनालाई सोध्यो प्रेसर हाई भएछ रिंगटा मात्रै लागिबस्छ अरे निकै सारो साह्रो परेको रहेछ मुमालाई त्यसो हो भने हामी भोलि नै जानुपर्छ कल्पना कल्पना स्मृतिको बारेमा सोच्न लागि स्मृतिले प्रवेशको मनलाई आक्रान्त पारेकी छे स्मृतिका यादहरूलाई प्रवेशको मुटोबाट निकाल्न नसकिने रहेछ वास्तवमा स्मृतिले प्रवेशलाई एउटै पनि माया गर्दैन उसले आफ्नो अधिकार माग्नका निम्ति मात्रै प्रवेशसित सम्पर्क गरेकी यदि उसले प्रवेशलाई माया गर्थे हो त यो तेस्रो गोर्खाल्याण्ड आन्दोलनको आज दुई महिनाभन्दा बेसी दिनको बन्द अवधिमा उसले एउटा मेसेज वा मिसकल सम्मत गर्न सक्दैन तर उसले प्रवेशलाई एकैपल्ट पनि सम्झेन हजुरको उमेरका मानिसहरूलाई देख्दा मेरा आँखामा आँसु आउँछ भनेर मेसेज पठाउने छोरीलाई यो तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनमा 11-12 मानिसहरू शहीद भएका कुराहरू थाहा भएन कि कसो राशिन पानीको पनि धेरै नै समस्याहरू भयो तर खोइ त बुबालाई माया गर्ने छोरीलाई बुबा दार्जीलिङ आएर बस्नुभएको कुरा पनि थाहा नभएको अह प्रवेश यसरी सिरियस भएको देख्दा पटक्कै चित्त बुझेको छैन कल्पनाले फेरि मनभित्र कुराहरू गम्न थाले यति लामो हाम्रो जिन्दगीमा स्मृति यसरी सुटुक्क नआइदिनु पर्ने थियो यति लामो दुःख र संघर्ष गरेर झेलेको जीवनमा सुखका पलहरू भोग्न नपाई मेरो र प्रकल्पको जीवनलाई दुःखको भुवरीमा डुबाउँदा स्मृति र प्रवेश दुवैलाई हाम्रो पाप त अवश्य लाग्छ नै अनि त्यो स्मृति पनि यो पापको भागीदार बन्नेछे मैले राम्रै कुरा गर्दा पनि प्रवेश आजकल उल्टै मात्र खेप्ने भएको छ मैले गरेको राम्रै कुराको पनि उल्टा अर्थ लगाएर मलाई अशान्ति पारिरहन्छ यी सबैको कारण त्यो स्मृति नै हो त्यसले प्रवेशलाई सेन्टिमेन्टल ब्ल्याक गरिरहेकी छे प्रवेशले किन नबुझेको होला के भएको होला मैले यत्रो सम्झाउँदा पनि प्रवेशले पटक्कै बुझ्न चाहँदैन त्यसैले पो म त छक्कै परिरहेकी प्रवेश म तिमीलाई एउटा कुरा भन्छु है गोर्खाल्याण्डको यो तेस्रो चरणको आन्दोलन भइरहेको बेला पुलिसको गोलीले कति कति मान्छेहरू मरिसक्दा पनि स्मृतिलाई तिम्रो अलिकति पनि माया छैन रहेछ माया भए कमसे एउटा कम सन्देश पठाउन सक्ने थिए एउटा कलसम्म गर्न त सक्ने थियो पैसठी दिनको बन्द अवधिमा पनि स्मृतिकोबाट एउटा सन्देशसम्म पनि नआउँदा त्यसले तिमीलाई कति माया गरेकी रहेछ भन्ने कुरा त स्पष्ट भयो होला नि कल्पना बुबा छोरीको रगतको नातालाई तिमीले एउटा सानो सन्देश र फोन कलको तराजुले तौलने दुष्प्रयास नगर स्मृतिले सन्देश नपठाउनुको पछि कतिवटा बाध्यताहरू होला त्यसलाई पनि हामीले बुझिदिनुपर्छ प्रवेशले आफ्नो छोरी स्मृतिको पक्ष लिएर यसरी वकालत गर्यो प्रवेशले आफ्नो छोरी स्मृतिको पक्षमा यसरी वकालत गर्दा कल्पना रिसले आगो भए ठिक छ प्रवेश तिमीले स्मृतिको नाट हापेर आफ्नै श्वास्को कुरालाई झूटो साबित गर्छौ भने तिमीले त्यही स्मृति र प्रभालाई अंगालेर बस्नु म प्रकल्प चाहिँ तिम्रो जीवनबाट अब बाहिरिदिन्छौं तिमी आफ्नो खुसीले बाँच तिमीलाई कुनै किसिमको बाधा हुने छैन कल्पनाले आफ्नो निर्णय यसरी सुनाए प्रवेश चुप लागेर बसेर प्रवेश तिमी किन नबोलेको कल्पना स्मृतिसित म यति धेरै नजिक थिएँ कि उसलाई बिर्सिएर बाँच्नै सक्दिन तिमीले यसलाई मेरो मानिसिक कमजोरी समझ या पागल पन स्मृति मेरो अनिवार्य आवश्यकता हुन पुगेकी छ भगवानले मलाई मेरा पापहरू पखाल्ने एउटा मौका दिनुभएको छ स्मृतिलाई एकैपल्ट भेटेर अंगालो हालि रोएपछि अनि उसको शिरमा आशीर्वादको हात राखिदिएपछि मेरा पापहरू पखालिनेछन् म आफैलाई हलुका भएको अनुभव गर्नेछु स्मृतिलाई छोरीको रूपमा स्वीकारिदिदा उसको आत्मालाई पनि शान्ति मिल्नेछ बस कल्पना मलाई यो एउटा मौका दियो प्रकल्पले थाहै नपाई एकपल्ट स्मृतिसित भेट गर्नेछु प्रवेशको कुराले कल्पनाको हृदयलाई भने ठिक छ प्रवेश मलाई पनि त्यसको माया नै लाग्छ तिम्रो खुशीको निम्ति म तिमीहरू दुबै बुबा छोरीलाई एकपल्ट भेट्ने मौका दिनेछु तर तिमीले केवल एकैपल्ट मात्र स्मृतिसित भेट गर्न पाउनेछौ एकपल्ट भेटिसकेपछि घरिघरि स्मृतिलाई भेट्ने गल्ती तिमीले दोहोरायो भने तिमीले मलाई सधैँका निम्ति गुमाउनेछौ यो कुरा चाहिँ तिमीले राम्ररी याद गर प्रवेश कल्पनाले एउटा शर्तमा सिता भेट्ने मौका दिए कल्पनाले प्रवेशलाई भने प्रवेश अब हामी पनि सिक्किम फर्कने तर्खर गर्नुपर्छ होला मुवा पनि अब त निकै नै स्वस्थ हुनुभयो अब यो अनिश्चितकालीन बन्दले पनि आज पचहत्तर दिनको अवधिभन्दा बेसी काट्यो यसरी त हामी दार्जीलिङमै थुनि नै तिमी के भन्छौ कल्पना त्यसै गरौ न त प्रवेशले स्वीकृति दियो कल्पना र प्रवेशले सिक्किम जानभन्दा अघि गाउँको गोजमोमो मोमो कन्भेनर दिप्ती मानको हातमा दस हजार रुपियाँ छोडिराखे गाउँ घरका गरीबहरूलाई दाल चामल किनेर बाँडिदिनु भनेर यसरी नै जाति माटो प्रेमीहरूको खाद्य नलिनका निम्ति सिलगढ़ी गएका गाडीहरूलाई तोडफोड गरेर खाद्य सामग्री लुटिदिएर रा, सताइरहेका कुराहरू दैनिक समाचार पत्रमा छापिँदैछन् सिक्किमका गाडीहरूलाई पनि उत्तिकै सताइरहेको तोडफोड गरिदिएको ड्राइभरहरूलाई कुटपिट गरेर रा, राशन पानी छिन्ताई गरेर रोकिदिएको अत्यन्त संकुचित साम्प्रदायिक देखाइरहेका समाचारहरू प्रसारमा आइरहेको छ यस्तो स्थितिमा पनि बंगाल पुलिस मुख दर्शक बनेर साम्प्रदायिक शक्तिहरूसित हात मिलाइरहेको जनगुनासोहरू पनि सुन्नमा आइरहेको छ तर यस्तै स्थितिबीच पनि अब कल्पना र प्रवेश गान्तोक फर्किन पर्ने बाध्यता छ दार्जीलिङ आएर बसेको पनि अढ़ाई महिना बढ़ी भइसक्यो गोर्खाल्याण्डको यो तेस्रो साथै अन्तिम र निर्णायक आन्दोलनमा सशरीर अंश ग्रहण गर्न नसकेकोमा दुख दुवैलाई तर नैतिक र हार्दिक समर्थन शुभेच्छा र शुभकामनाहरू छँदैछन् दीप्तिमानले दिएको चिठी कल्पनाले सुरक्षित राखेकी छे गाड़ीमा रेड क्रसको चिन्ह टासिएको छ गाड़ीमा प्रवेशले सामानहरू हालिसक्यो कल्पनाले निमा पार्वतीलाई हजारको नोट र सानो नानीलाई 500 को नोट दिँदै भने निमा पार्वती हामी त टाढामा छौ मुमा बुबालाई राम्ररी याद गर्नु ल प्रवेश कल्पनाले मुमा बुबालाई ढोक दिने आशीर्वाद मागे बुबाले आशीर्वाद दिँदै भने लौ प्रवेश बुहारी राम्ररी जानु पुग्ने बित्तिकै फोन गरिहाल्नु है त हामीलाई पनि सुर्ता हुन्छ प्रवेशले भन्यो हुन्छ हुन्छ लौ मुमा दबाईहरू ठिक ठिक टाइममा खानुहोला हाम्रो सुर्ता नगर्नु स्मृतिको कुरा सोचेर चिन्ता नलिनु लौ हामी गयौं है मुमा भन्दै कल्पनाले पाँच हजार रुपियाँ प्रवेश र कल्पना चढ़ेको गाड़ीले डाँडा नकाटिन्देल पाँचैजनाले हेरिरहे कल्पनाले गाड़ीभित्र मनमने महाकाल बाबालाई सम्झेर आजको यात्रा सफल होस् भनेर बिन्ती पोखिन् यता प्रवेशले पनि आफ्नो इष्टदेवलाई पुकारयो बाटोमा कुनै बित्न भएन सड़क खाली खाली थियो ठाउँठाउँमा जुलुस र नाराहरू हुँदै थिए जुलुस भएको ठाउँमा गाडी विस्तारै कुदाए तापनि जुलुस नभएको ठाउँमा तेज रफ्तारमा गाडी कुदयो कुनै बित्न बिना कल्पना र प्रवेश गान्तोक आइपुगे गान्तोक आइपुगेपछि दुवैले शान्तिको सास फेरे प्रवेशले घरमा मुवा सकुशलतापूर्वक गान्तोक पुएको खबर दियो घरमा मुमा बुबा दुवै ढुक्क भए गान्तोक आएपछि दुवैले नेटपेक आ आफ्नो मोबाइलमा हाले नेट उपलब्ध भयो प्रवेशलाई खुसी लाग्यो तर अहिले उसले स्मृतिसित च्याटिङ गर्न चाहेन भोलिपल्ट दिउँसो खाना खाएर प्रवेश बाहिर निस्कन लागेको देखेर कल्पनाले सोधि प्रवेश तिमी कहाँ जान लागेको एकै लाइब्रेरी जान लागेको कल्पना धेरै दिन भयो लाइब्रेरी पनि जान पाएको छैन प्रवेशले लाइब्रेरी जाने न्यू बनाउँदै भन्यो स्मृतिसित च्याटिङ गर्नका लागि त होला यहीँ बसेर च्याटिङ गर न प्रवेश म केही पनि भन्दिनँ कल्पना प्रवेशको मुटोभित्रकै कुरा थुतेर भनिदिए हुन्छ नि कल्पना त्यसो भए म किन लाइब्रेरी जानु परेर प्रवेशलाई पनि ढुङ्गा खोज्दा देउतै मिले जस्तो लाग्यो प्रवेशले पहिला एउटा कल गर्यो स्मृतिको नम्बरमा रिङ पुरा गएर पनि स्मृतिले प्रवेशको फोन रिसिभ गरेन फेरि प्रवेशले दोस्रो पल्ट कल गर्यो दोस्रो पल्ट पनि प्रवेशले उत्तर पाएन प्रवेशले केही असजिलो मान्दै कल्पनालाई हेर्यो कल्पनाले केही नभए जस्तो गरेर फेरि पनि कल गर्न लगाई प्रवेशले तेस्रो पल्ट फेरि स्मृतिलाई कल गर्यो तर स्मृतिले पटक्कै रेस्पोन्स गरिन देखिऊ प्रवेश तिम्रो छोरी कम्तीको छ र तिमी पो स्मृति स्मृति भनेर हुर्कै हुन्छौ त तर एउटा कुरा बुझिरहेको प्रवेश तिम्रो छोरीले तिमलाई तड पाउन बाहेक अरू केही जानिन यो त्यसले तिमीलाई टेन्सन मात्रै दे कल्पनाले सत्यतालाई बुझेरै भने जस्तो गरी कल्पनाको कुराले प्रवेशको चित्तै बुझेन सायद स्मृति बिजी भएर होला प्रवेशले छोरीको नाक थाप्दै भन्यो रगतको साइनो भनेको अचम्मैकै हुँदोरहेछ जति नै धोइ पखाल्न खोज्दा पनि गाडा भएर टल्किरहने साँच्ची फेसबुक खोलेर हेर त प्रवेश त्यो स्मृति अनलाइन नै हुन्छे कल्पनाले भने प्रवेशले पनि डाटा अन गरेर हेर्दा स्मृति अनलाइन नै रहेछ रहे कल्पना तिमीले भने जस्तो स्मृति अनलाइन नै रहेछ च्याटिङ गरौँ त्यही च्याटिङ गर भनेर त फेसबुक हेर भनेको त प्रवेश कल्पनालेब त्यतिकैमा प्रवेशको नम्बरमा एउटा कल आयो फोन उठाउन स्मृतिको होला कल्पनाले भने एकाएक प्रवेशको मुहार धपक्कै भयो उसले खुशी हुँदै फोन उठायो तर फोन प्रकल्पको रहेछ प्रवेश हसक्कै भयो उसले फोन कल्पनालाई दिँदै भन्यो प्रकल्पको फोन रहेछ कल्पनाले फोन उठाएर भने हेलो प्रकल्प कस्तो छ बाबु प्रकल्प म ठिकै छु तपाईँहरू कस्तो हुनुहुन्छ मुमा बुबा कल्पनाले उत्तर दिए बाबु हामी पनि यहाँ ठिकठाक छौँ प्रकल्पले सोध्यो बुबा कहाँ हुनुहुन्छ म बुबासँग केही छेन बात गर्छु मुमा कल्पनाले हुन्छ बाबु यसपालि तेरो फाइनल इयर हो राम्ररी पढाइमा ध्यान दिनु है छोरा भन्दै फोन प्रवेशलाई दियो प्रवेशले भन्यो हेलो प्रकल्प कस्तो छ दिल्लीमा कतिको गर्मी छ तेरो पढाइ कस्तो चल्दैछ खानपिनमा जोगिनु आफ्नो ख्याल गर्नु है छोरा प्रविशले एकैपल्टमा प्रकल्पलाई प्रश्न गर्यो प्रकल्पले भन्यो बुबालाई निकै नै हतार भए जस्तो छ नि म एज्युजल एकदम ठिक छु गर्मीको कुरा गर्न गर्नुपर्दा तपाईको छोरा प्रकल्पले दिल्लीको गर्मी पचाइसक्यो अब अर्को वर्ष त तपाईँको छोरो पनि इन्जिनियर बन्नेछ मैले आफ्नो सबै ध्यान पढ़ाईमा नै लगाएको छु मुमा बुबाको आशीर्वाद र मायाले गर्दा आज म यहाँसम्म पुग्न सके बुबा म तपाईँ दुवैलाई धेरै माया गर्छु संसारमा मेरो मुमा बुबा भन्दा प्यारो अरू कोही छैन म तपाईँहरूको छोरो भएर जन्म नपाएकोमा गर्व अनुभव गर्छु साथै ईश्वरलाई पनि धेरै धेरै धन्य दिन प्रकल्प र प्रवेशको माझमा बातचित भयो हाल खबर भएपछि फोन बन्द भयो प्रवेशको मुहार भाव शून्य बन्यो मान्छे के हुँदोरहेछ मुहारमा कति छिटो परिवर्तन आउन सकेको केही छेन अगी खुशी देखेको देखिएको प्रवेश अहिले आफ्नै छोरो मानिएको प्रकल्पसित बात गरेर पनि त्यति खुसी छैन जतिको ऊ खुसी हुनुपर्ने हो सायद आफ्नै छोरी स्मृतिको जग्गामा पालेको छोरालाई पाएर होला अहिले प्रवेश आफ्नो मुडलाई ठिक पार्दै कल्पनालाई हेरेर खिच हाँसदै भन्यो कल्पना सुन्यो हाम्रो प्रकल्प अर्को वर्ष इन्जिनियर बन्नेछ उसले मलाई त्यही कुराहरू फोनमा बताइरहेको थियो ए हो र प्रवेश प्रकल्प पनि इन्जिनियर हुने भयो नि तर तिम्रो अनुहारमा मैले खुसीको झलक नै देखिन त कल्पनाले सोधी प्रत्युत्तरमा प्रवेशले भन्यो होइन है तिमीलाई पो त्यस्तो लागेको त म एकदम खुसी छु कल्पना प्रवेश कार्की र कल्पना कार्कीको छोरा प्रकल्प कार्की पनि अब अर्को वर्ष इन्जिनियर हुने भयो कति खुसीको कुरा हो कल्पना भन्दै प्रवेशले बिग्रनु हाँटेको कुरालाई सच्यायो आफ्नो लोक्नेको मनोदशा बुझेर कल्पनाले पनि कुरालाई अघि बनाइनन् प्रवेशको मोबाइलको फेरि रिङटोन बस्न थाल्यो यो चाहिँ पक्कै पनि स्मृतिकै हुनुपर्छ भनेर हतार प्रवेशले फोन उठायो फोन कम्पनीदाईको रहेछ आजकल हतारको बेलामा कम्पनीदाईलाई पनि हतारै मात्र हुन्छ कि कसो बिना मूर्हुत टुप्लुक्क आउने गर्छ किस्सा र हतार लागेको हो प्रवेशको मनै भारी भएर आयो यसरी स्मृतिले निराशा सिवाय केही दिन सकेन प्रवेशलाई प्रवेशले अन्तमा हार मानेर लेख्न करै लाग्यो नानी के गर्दैछस् तीन तिनपल्ट कल गर्दा पनि पटक्कै फोनै उठाइनस् त आज तीन महिना हुन लाग्यो तेरोबाट मैले एउटै पनि मिस अथवा एउटै पनि सन्देशसम्म पाउन सकिनँ स्मृतिले लेखी नमस्कार बुबा मैले ड्युटीमा बिजी छु हजुरको कल मैले उठाउन सकिनँ धेरै कस्टमरहरू थिए के गर्नु बुबा हजुरको माया लागिरहे तापनि म हात बाँधेर बस्न बाध्य भने किनकि हजुरसित आन्टी पनि हुनुहुन्छ यदि आन्टीलाई हजुर र मेरो सम्बन्ध विषयमा जानकारी भयो भने हामी दुवैलाई असुविधा हुन्छ यसैकारण मैले कल रिसिभ नगरेको हजुरलाई अहिले कस्तो छ त बुबा प्रवेशले देख्यो भाक्यमानी हुनु नानी म अहिले एकदमै ठिक छु त भन्न कस्तो शेष स्मृतिको जवाफ आयो म पनि ठिकठाक छु बुबा ल धेरै धेरै आशीर्वाद छ तँलाई नानी सदैव खुसी हुनु अभागी बुबाबाट तँलाई मुटुभरिको माया छ आफ्नो स्वास्थ्यको ख्याल गर्नु है छोरी प्रवेशले सन्देश पठायो प्रवेशले फेरि लेख्यो अब त कुन तारिख आउँदैछस् नानी तलाई कति बेला भेटु भने जस्तो भइसक्यो त आएको बेलामा मलाई एकपल्ट भेट गर्ने मौका दे स्मृतिले लेखी हुन्छ नि भुबा हजुरको दर्शन गरेर एकपल्ट हजुरलाई अँगल हालेर दिल खोलेर रुने इच्छा छ बाल्यकालमा नपाएको माया यसपालि कन्जुसी नगरिदिनुहोला एकपल्ट हजुरको आशीर्वाद नलिता म कसरी दुवै फर्कन सक्छु र म यहाँबाट दुई हजार महिना सात तारिखमा उठ्दैछु पहिले काठमाडौँ आएर दस पन्ध्र दिन बस्नेछु त्यहाँ मेरा धेरै कामहरू छन् भुबा त्यसपछि म खरसाङ आउनेछु अनि हप्ता दिन बसेर दशैको मौका पारेर हजुरको हातको आशीर्वाद थाप्नेछु मिलेछ भने हजुरबुबा हजुर, हजुर, हजुर मुमासित पनि भेट गर्ने मेरो ठूलो इच्छा छ अब म घरिघरि आइरहन पनि पाउँदिन यसो मौका पाउँदा त हो नि भेटघाट गर्नु होइन र बुबा प्रवेशले लेख्यो कति राम्रो सोच्थे र नानी मेरो मुटुको कुरा गरी छोरी मैले पनि यस्तै कुरा सोच्दै थिएँ हजुरबुबा र हजुर, हजुर मुमाले पनि यो पालिको दशैंमा तँसित भेटेर आशीर्वाद दिने ठूलो इच्छा राख्नु भएको छ नानी अब उनीहरू पनि त डाँडोको घाम भइसक्नुभयो ठिक छ नानी ज्वाइँ र नानीलाई पनि लिएर आउनु यो मौका चुकाउनु भएन है छोरी स्मृतिले लेखी बुबा यो कुरा हजुरले हजुरमुमा हजुरबालाई पनि भनिसक्नु भएको छ प्रवेशले लेख्यो हजुरमुमा हजुरबाबालाई ले थाहा देखेको छु मैले यस्तो कुरा लुकाएर नहुने ना रहेछ नानी आन्टीलाई चाहिँ अहिले भनेको छुइनँ तर राम्रो मौका हेरेर रा, म आन्टीलाई पनि यो कुरा भन्ने छु स्मृतिले खुसी हुँदै लेखी ओ माई गड बुबा आई लभ यु थ्याङ्क यू भेरी मच ओके बुबा म बिजी भएँ टेक केयर बाई बाई यसरी प्रवेश र स्मृति माझको च्याटिङ समाप्त भयो प्रवेशले कल्पनालाई हेर्दै भन्यो देख्यो कल्पना, दे कल्पना तिमीले स्मृतिलाई अघि के भन्दै थियो हो मान्छेका समस्याहरूलाई बुझेर मात्रै बोल्नुपर्छ विचारा तिम्रो डरले त्यसले खुन पनि नउठाएकी रहेछ मेरो खुन हो आखिर त्यति निठुरी हुन सक्दैन यो कुरो चाहिँ म ठोकुवा दिएर भन्न सक्छु प्रवेशको कुरा सुनेर कल्पनाले भनी भू प्रवेश ज्यादा खुसी भएर नफुर्कन है तिमी दुबै बुबा छोरीको नजरमा त म पो भिलेन बनेकी रहेछु अघि स्मृतिले मेरो कारणले गर्दा फोन नउठाएकी अरे भनेपछि त्यसले सबैभन्दा अघि मेरै मोबाइलमा नै तिमीलाई कल गरेकी होइन त्यो कुरा तिमीले कसरी बिर्सेको त्यसले मसँग मा डर मान्ने भए मेरो मोबाइलमा कल गर्ने थिरा? सोच है प्रवेश ठन्डा दिमागले सोच मान्छेको भनाइ र गराइमा धेरै अन्तर हुन्छ झन् लेख्दा त मानिसले भावुक बनेर के के लेख्छ लेख्छ घरिघरि त मलाई त्यो स्मृतिको व्यवहार पनि सामान्य छ जस्तो लाग्दैन कल्पनाको कुराले प्रवेश निरुत्तर भन्छ ऊ चुपचाप कल्पनाको थियो सत्य सुनिरहन्छ मान्छे भएपछि भावुक मात्र होइन प्रवेश प्र्याक्टिकल हुनुपर्छ बुझ्यौ प्रवेशले भन्यो तिम्रो कुरा पनि सही नै हो कल्पना ल अब प्रसंग छोड़ी छोडिदिऊ यो प्रसंग लम्बियो भने फेरि झगडा र अशान्ति हुन्छ तिमी र म भनेको जीवनको अन्तिम क्षणसम्मको साथी हौ भनेर प्रवेशले कुराको बिड मार्यो समय बित्दै जाँदैछ आजभोलि गर्दै स्मृति आउने दिनहरू नजिक आउँदैछन् कल्पना र प्रवेशको होटलका कमराहरूले पनि काँजुली फेर्दैछन् नयाँ नयाँ रंग रोगन पाएर कोठाहरू रंगिँदैछन् घरमा नयाँ वस्तुहरू जुट्दैछन् सजध धज बढ्दैछ प्रवेशले गिटारमा नयाँ नयाँ धुनहरूको साथमा गीतहरू गाइरहेछ प्रवेश र कल्पना यस खुसी छन् दर्शक तथा श्रोतावृन्दहरू आजको लागि साहित्यकार रिता ठकुरीज्यूद्वारा लेखिएको उपन्यास काकूलको तिर्खा यति नै बाँकी अंश भोलिको भिडियोमा लिएर आउनेछु भन्दै आजको लागि बिदा दिनुहोस् नमस्कार